नमस्कार म ध्रुवराजार शासकीय स्वरूपका विषयमा आज पनि सभासद्हरूले आफ्नो भनाइ राख्दै व्यवस्थापिका सांसदको बैठकमा आज पनि प्रि बजेट बारे छलफल हुने नेपाल आयल निगमलाई ग्यासबाहेक अन्य सबै पेट्रोलियम पदार्थमा नाफा मौसम बदलीसँगै मनसुनको सङ्केत विद्रोहीहरूले कुनै विकल्प बाँकी नराखेकाले बाध्य भएर हवाई आक्रमण गर्नुपरेको पाकिस्तानी प्रधानमन्त्री शरीफको प्रतिक्रिया आक्रमणका विषयमा अफगानिस्तानसँग छलफल र विश्वकप फुटबलमा अमेरिकाको विजयी सुरुवात आज ब्राजिलले मेक्सिको सामना गर्ने जीवन यापन तथा जीवन गुजार न कुछ व्यवसाय अपना न कुछ व्यवसाय फस्टा का विज्ञापन सला रेडियो एक सौ चार थप्लो पांच समाचार विस्तारमा राज्यको शासकीय स्वरूपका बारेमा सभासदहरूले आफ्नो सम्बद्ध दलहरूले दो यसअघि लिँदै आएको अडानअनुसार आ आफ्नो धारणा राख्ने क्रमलाई निरन्तरता दिएका छन् तत्कालीन राज्यको शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदनको सहमतिका विषयहरूको निर्ल सम्बन्धी प्रतिवेदन दुई हजार एकात्तर र असहमतिका विषयहरूको निर्ल सम्बन्धी प्रतिवेदनको बारे संविधान सभामा बोल्दै सभासदहरूले अघिल्लो संविधान सभामा दलहरूले लिँदै आएका अडान दोहोऱ्याउन थालेपछि असहमतिका बुधा धेरै हुने सम्भावना बढेको छ कङ्ग्रेस सभासदहरूले संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र आलङ्कारिक संसदीय राष्ट्रपतिको पक्षमा अडान लिएका छन् भने एमालेका सभा माओवादीले भने जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र आलङ्कारिक प्रधानमन्त्री हुनुपर्ने धारणा राख्दै आएको छ शासकीय स्वरूपको बारेमा छलफल गर्न संविधान सभाको बैठक आज बिहान आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको बजेटका विषय वस्तु बारे आज पनि व्यवस्थापिका लागि व्यवस्था बैठक दिउँसो लागि बोलाइएको छ बैठकमा धारणा राख्दै सभासदहरूले गरिबी घटाउने उत्पादकत्व बढाउने क्षेत्रमा लगानी बढाउन कृषिको आधुनिकीकरण गर्दै रोजगारी बेसिने युवालाई स्वदेशमै काम र दामको अवसर उपलब्ध हुने गरी बजेट सार्वजनिक गर्न सुझाव दिइरहेका छन् आर्थिक समृद्धिका कार्यक्रम साझा आर्थिक कार्यसूची खुल्ला आर्थिक नीतिको अवलम्बन गर्न र निजी सम्पत्तिलाई राष्ट्रियकरण नगर्ने शिक्षा स्वास्थ्य जस्ता आधारभूत सामाजिक सेवा सुनिश्चित गर्दै सर्वसाधारणको जीवनस्तर उकास्ने गरी बजेट आउनुपर्नेमा सभासदहरूले जोड दिएका छन् प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादी लगायतका दलका सभासदहरूले भने अर्थ मन्त्रालयले पूर्व बजेटका विषयमा छलफलका निम्ति उपलब्ध गराएको दस्तावेजमा गरिबी घटाउने उपाय र कार्यक्रम स्पष्ट उल्लेख नभएको भन्दै आलोचना गर्दै आएका छन् संवैधानिक राजनैतिक संवाद तथा सहमति समिति मार्फतको प्रारम्भिक वार्ता उपसमितिको बैठक बसिरहेको छ सिंहदरबारमा बसिरहेको बैठकमा संविधान सभा भित्र र बाहिर रहेका दल सङ्गठन र समूहसँग भइरहेको वार्ताको बारेमा समीक्षा भइरहेको छ आजको बैठकले राजनैतिक दल तथा विभिन्न समूहसँग भइरहेको वार्ता र थप प्रक्रियाका बारेमा आवश्यक निर्णय लिने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो कङ्ग्रेस सभासद आनन्द प्रसाद ढुङ्गाना नेतृत्वको प्रारम्भिक वार्ता समिति नेकपा माओवादी मधेसवादी दल र अन्य पहिरोले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाविस एक जवाङ खोला र त्यस आसपास मा, माथिबाट झरेको पहिरो र लेदोले राति करिब एक बजेदेखि नै सडक अवरुद्ध बनेको हो राजमार्ग अवरुद्ध हुँदा रातिदेखि नै आसपासमा अलपत्रमा परेका छन् डोजरको सहायतामा प्रहरी र स्थानीयवासीले बाटो खुलाउने प्रयास गरिरहेका छन् धेरै स्थानमा सडक छेकेकाले सडक खुल्न केही समय लाग्ने प्रहरीले जनाएको छ भारतीय आइल कर्पोरेसनले पठाएको नयाँ भाव अनुसार नेपाल आइल निगमलाई खाना पकाउन ग्यास बाहेक अन्य सब पेट्रोलियम पदर्थ में नाफा भे नया भावअुसारेट्रोल में मा मासिक 20 करोड़ 44 लाख रिजल में 3 करोड़ तेह्र लाख रुपियाँ नाफा भएको छ यस्तै बर्टी तेलमा तिन करोड सत्तालिस लाख आन्तरिक हवाई इन्धनमा 11 करोड सत्तरी लाख र अन्तर्राष्ट्रिय हवाई इन्धनमा बत्तिस करोड चौतिस लाख रुपियाँ नाफा रहेको अयल निगमका प्रवक्ता मुकुन्द गिमरेले जानकारी दिनुभयो तर खाना पकाउने ग्यासमा भने धेरै घाटा छ अहिले ग्यासको मासिक घाटा त्रियासी करोड सोह्र लाख रुपियाँ रहेको निगमले जनाएको छ एक सिलिन्डर ग्यासमा निगमलाई पाँच उनासाठी रुपियाँ घाटा रहेको छ अरू इन्धनमा फाइदा भए पनि ग्यासमा न रहेको नोक्सानीले निगमको मासिक घाटा जै बाह्र करोड अठासी लाख रहेको छ पन्ध्र दिन अघिको भावअनुसार मासिक घाटा अठाइस करोड रहे पनि नयाँ भावअनुसार ग्यासबाहेकहरूमा नाफा बढेकाले मासिक घाटा केही कम भएको हो अहिले ग्यासबाहेक सबै पेट्रोलियम पार्थमा नाफा रहेकाले स्वचालित मूल्य प्रणालीमा जान उपयुक्त समय रहेको घिमिरेले बताउनुभयो संसदीय समितिले पनि निगमलाई स्वचालित मूल्य प्रणालीमा जान सुझाव दिएको छ समितिको प्रतिवेदन अध्ययन भइरहेको भन्दै निगमका प्रवक्ता घिमिरेले पेट्रोलियम आपूर्तिबारे छिट्टै नयाँ कक्षा एघारमा भर्नाको लागि प्रचार गर्दा कलेज या क्याम्पस नभन्न उच्च माध्यमिक शिक्षा परिषदले निर्देशन दिएको छ अनुगमनको क्रममा केही उच्च माविले बोर्ड लेटर हेड र प्रचार सामग्रीमा कलेज भनेर लेख्ने गरेको पाइएकाले त्यसो नगर्न निर्देशन दिएको परिषदका सम्बन्धन शाखाका प्रमुख डम्बर कुमार बतासले जानकारी दिनुभयो उच्च माविको नाममा सम्बन्धन लिएपछि कलेज भन्न नपाइने उहाँले बताउनुभयो परिषदले भर्ना शुल्क लगायतका विषय पनि अनुगमन गरिरहेको छ भर्नाको लागि प्रवेश शुल्क एक सय पच्चिस रुपियाँभन्दा बढी लिन नपाए नियम छ केही उच्च माविले योभन्दा बढी शुल्क लिने गरेको गुनासो बढेपछि अनुगमनलाई तीव्र पारिएको उहाँले बताउनुभयो एसएलसी परीक्षा भएको पन्ध्र दिनसम्म भर्नाको लागि समय दिनुपर्ने तिन प्रतिशतपूर्ण छात्रवृद्धिको व्यवस्था जथाभावी शुल्क लाइने लगायत बारे परिषद के इसकी नई उच्च मावी परिपत्र गरी सके को मौसम बदलीसँगै मनसुनको सङ्केत देखिएको छ अहिलेदेखिको बदली, बदली स्थायी प्रकृतिको नभए पनि मनसुनको सङ्केत चाहिँ भन्न मिल्ने मौसम मौसमविदले बताएका छन् मौसमविद सुभाष रिमालका अनुसार अहिले नै मनसुन भित्रिसकेको छैन तर मनसुनको सङ्केत हुने गरी बदली भएको छ पश्चिमी वायुसँगै स्थानीय प्रभावका कारण अहिले मौसम बदली भएको उहाँले बताउनुभयो सुदूरपश्चिममा आंशिक बदली र अरू क्षेत्रमा पुनः बदली भएको छ पूर्वी क्षेत्रबाहेक अरू ठाउँको आकाश बिस्तारै खोल्दै जाने मौसमवेद रिमालले बताउनु भयो त्यसैले अहिले नै मनसुन भित्रिएको भन्न नसकिने उहाँको भनाइ छ बङ्गालको खाडीबाट आउने वायुको प्रभाव बलियो र स्थायी प्रकृतिको भएपछि तथा पश्चिमी वायु कमजोर बनेपछि मात्र औपचारिक रूपमा मनसुन भित्रेको घोषणा गरिन्छ यी हप्ताभित्रै मनसुन भित्रने र यसको घोषणा गरिने मौसमविद रिमालले बताउनुभयो सामान्यतया जुन दसको आसपासमा मनसुन सुरु हुने भए पनि ढिलाइ भएको छ नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा देखा पर्ने मनसुनको उत्पत्ति हिन्द महासागरमा हुने गर्छ त्यहाँबाट बङ्गालको खाडी हुँदै दक्षिण दिशाबाट मनसुन नेपालको पूर्वी भेगमा प्रवेश गर्ने गर्छ रत्नगर उद्योग वाणिज्य संघ को आयोजना में श्रमिक बाल बालक आयोजना कुकिंग बैकिंग तालीम को आज समापन कर रत्नगर नगरपालिक रूनेसेफ नेपाल सहयोग में गत वैशाख दुई गतिम सुरूक रत्नगर उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित बाल संरक्षण तथा बाल श्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत श्रमिक बाल बालिकाहरूका लागि कुकिङ व्याकिङ तालिम आयोजना गरिएको सङ्घका अध्यक्ष ज्ञानबहादुर बिसुराले जानकारी दिनुभयो रत्नगर क्षेत्रका बाह्रजना श्रमिक बालक सहभागी तालिममा दीपक खनालले सहजीकरण गर्नुभएको थियो रत्नगर नगरपालिकाका का कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा तालिमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण सहित कुकिङ बेकिङ सम्बन्धी सामग्री समेत वितरण गरिएको थियो समापन कार्यक्रममा टोल विकास संस्था समन्वय समिति रत्नगरका अध्यक्ष बाबुराम गौतम सिएफएलजी नगर सदस्य विमला दुवाडी प्रशिक्षक दीपक खनाल प्रशिक्षार्थी धीरजल्ला डल्लाकोटी लगायतले बाल श्रमिक विषयमा मन्तव्य राख्नु भएको थियो सङ्घका महासचिव देवेन्द्र कुमार श्रेष्ठले सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठले धन्यवाद मन्तव्य राख्नु भएको कार्यक्रम सङ्घका अध्यक्ष ज्ञानबहादुर विश्ववालको अध्यक्षता अब पालो क्षेत्र नम्बर चारलाई विकासको नमुना क्षेत्र बनाउने कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलको प्रतिबद्धताप्रति तपाईँको विचार के छ ए मतदाता तान्ने मेसो प्रधानमन्त्री निर्वाचित भएकाले होला पनि रूप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 जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम 43 डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो के मेरो घाम लागे तापनि त्यसपछि भने पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरिसप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ एस अर्पण मौसम जारी हो। पालो ट्राफिक खबरको यति बेला नारायढोर्ग सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुग्लिन सडक खण्ड पनि खुला छ मुगलिन ओविषे काठमाडौँ सडक खण्ड वृद्ध छ मुग्लिन दमोली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड भने खुला छन्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 विदेशका समाचार पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले लडाकु विद्रोहीहरूले कुनै विकल्प बाँकी नराखेकाले बाध्य भएर हवाई आक्रमण गर्नुपरेको बताउनु भएको छ संसदमा सम्बोधन गर्दै उहाँले पाकिस्तानलाई आतंकवादको आश्रय स्थल बन्ने मौका कुनै पनि हालतमा नदिने भन्दै हवाई आक्रमण सही भएको बताउनुभयो उहाँले पाकिस्तानलाई शान्ति भूमि बनाउने प्रण गरेको भन्दै विद्रोही लडाकु विरुद्धको कारवाहीबाट शान्ति र सौहार्दताको युगको सुरुवात हुनेमा आफू विश्वस्त रहेको बताउनु छ सरकारले तालिबानडाकुसँग शान्तिपूर्ण वार्ताको प्रयास गरिरहे पनि उनीहरूले जतासुकै आगो र रगत फैलाएको प्रधानमन्त्री शरीफको टिप्पणी छ साढे चार महिना लामो वार्तापछि पनि शान्ति कायम गर्ने काममा सफलता पाउन नसकेको भन्दै उहाँले यो दुःख र पीडाको विषय भएको उल्लेख गर्नुभयो यसैबीच क्षेत्रीय सुरक्षा र पाकिस्तानको उत्तरपश्चिमी आदिवासी क्षेत्रमा आतङ्कवादी विरुद्धको हवाई आक्रमणका विषयमा पाकिस्तान र अफगानिस्तान बिच छलफल भएको छ अफगान राष्ट्रपति हमिद कार्जाईसँगको टेलिफोन वार्तामा पाकिस्तानी प्रधान मन्त्री शरीफले लडाकु भाग्न सक्ने सम्भावित रूट बन्द गर्नका लागि सहयोग गर्न अफगानिस्तानलाई आग्रह गरेको बिबिसीले जनाएको छ गएको जुन आठ तारिकमा अठाइस जनाको ज्यान जाने गरी कराँची विमानस्थलमा भएको आक्रमणपछि पाकिस्तानी सेनाले लडाकु लुकेर बस्न सक्ने सम्भावित ठाउँलाई लक्षित गरी हवाई आक्रमण तीव्र पारेको छ सेनाका अनुसार झण्डै आक्रमणमा एक जना लडाकु मारिएका छन् खेल समाचार विश्वकप फुटबलमा अमेरिकाले विजय सुरुवात गरेको छ आज बियान भएको खेलमा अमेरिकाले घानालाई दुई एकले हराएको हो अमेरिकाका लागि कप्तान क्लिन्ट डेम्सीले पहिलो मिनटमै गोल गरेर अग्रता दिलाए भने पचासी मिनटमा जोन ब्रुक्सले विजय गोल गरे पहिलो मिनटमा नै गोल खाएर पछि परेको घानालाई एक्कासियो मिनटमा आन्द्रे आयुबले गोल गरेर बराबरी गरे पनि घानाले त्यसलाई जोगाउन सकेन र चार मिनटपछि गोल दोस्रो गोल खाँदै पराजित भयो जितसँगै अमेरिकाले अघिल्लो विश्वकपमा हारेको बदला पनि लिएको छ अघिल्लो विश्वकपको दोस्रो चरणमा घानाले अमेरिकालाई दुई एकले नै हराएको थियो घानामाथि अमेरिकाको यो पहिलो जित हो यसअघिका चार अमेरिका घानासँग हारेको थियो एसियाली देश इरानले भने नाइजेरियासँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ बिहान सकिएको खेलमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् र अङ्क बाँड्न बाध्य भए यो विश्वकपमा खेलने ईरान नाइजेरिया पहिलो टीम विश्वकप में सहभागी एशिया का पहिलो चार एक मध्य पंक ले पहिलो एक अंक बटुल्ने पनि इरान एकमात्र देश एक हो यस्तै थोमस मुलरले ह्याट्रिक गरेपछि पोर्चुगललाई चार शून्यले हराउँदै जर्मनीले विश्वकप फुटबलमा विजय सुरुवात गरेको छ आफ्नो सयौँ खेलको पहिलो हाफमा जर्मनीले तिन र दोस्रो हाफमा एक गोल गऱ्यो यो विश्वकपको पहिलो ह्याट्रिक गर्ने क्रममा थोमस मुलरले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरे पछिल्लो पटक सन् उन्नाइस सय उपाधि जितेको जर्मनीको हौसला बढाउन जर्मनी चान्सलर एन्जेला मर्केल स्टेडियममा पुग्न भएको थियो प्रतियोगिता अन्तर्गत आज राति दुईवटा र भोलि बिहान एउटा खेल हुँदैछन् राति पाउने दस बजे हुने पहिलो खेलमा समूह का बेल्जियम र अल्जेरिया भिन्नेछन् त्यस्तै राति पाउने एक बजी हुने दोस्रो खेलमा ब्राजिल र मेक्सिको बिच प्रतिस्पर्धा हुनेछ प्रतियोगितामा यी दुई टोलीको दोस्रो खेल हो यसअघि ब्राजिलले क्रोएसिया र मेक्सिकोले क्यामरुनलाई पराजित गरेका थिए आजको खेलमा दुवै टिम विजय यात्रा जारी राख्ने तयारीका साथ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 शासकीय स्वरूपका विषयमा आज पनि सभासदहरूले आफ्नो ग्यास बाहेक अन्य सबै पेट्रोलियम पार्थमा नाफा मौसम बदलीसँगै मनसुनको संकेत विद्रोहीले कुनै विकल्प बाँकी नराखेकाले बाध्य भएर आक्रमण गर्नु परेको पाकिस्तानी प्रधानमन्त्री शरीफको प्रतिक्रिया आक्रमणका विषयमा अफगानिस्तानसँग छलफल र विश्वकप फुटबलमा अमेरिकाको विजय शुरूवात आज राति ब्राजिलले मेक्सिको सामना गर्ने अवस्थ बिहान दस बजे अर्पण समाचार सकिए ध्रुव राजाज्ञा चाहु नमस्कार yes,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 पन्न घड़ेरी खरीदगरी ढुक्क होपर्क का लगी गोपाल पौड़े रत्न